नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियोर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियोर्फण डट कमबाट साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल कास्कीको पम्दे बमुदीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा एकजनाको ज्यान गएको छ सत्रजना घाइते भएका छन् पोखराबाट स्याङचाको वालिङ जाँदै गरेको ग नम्बरको बस ठुलढुङ्गामा सडकबाट खस्दा स्याङ्जा दहथुमका उन्नाइस वर्षीय अनिल शर्माको ज्यान गएको हो शर्मा बसका सहचालक रहेको प्रहरीले जनाएको छ घाइतेहरूको पोखराको चरक्क अस्पताल र फेवासिटी अस्पतालमा उपचार भइरहेको छ तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ उता विराटनगरमा विद्यार्थी बकेर बस दुर्घटना मोरङको गोविन्दपुरमा एकतिस बालबालिका घाइते भएका छन् झुर्किया आठ स्थित मुनलाइट मॉडल इंग्लिश एकेडमी बोर्डिंग स्कूल को में एक नौ सौ बस ले कर्मचारी सहित पचहत्तर बालबालिका बोक गुड़े थी गोविंदपुर साथ स्थित कुमार चौक में दुर्घटना एक तीस बाल बालिका घाइते प्रहरी निरीक्षक माधव काफ्रेता बाल बालिका घर छाड़ना गई बस सड़कबर मैने क्रम में ब्याग्द पलट सप्तरीको सीतापुरमा बिहबाराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ एक किशोर गम्भीर घाइते भएका छन् सीतापुर पाँच ना एक एघार शून्य पाँच नम्बरको ट्रकले ठक्कर दिँदा सद्वीप बैसठी शून्य दुई नम्बरको मोटरसाइकलका चालक सप्तरी तेह्रौता पाँचका अठाइस वर्षीय नरेश लामी छानेको मृत्यु भएको प्रहरीले जनाएको छ मोटरसाइकलमा सँगै रहेका मन्दीप राई घाइते भएका छन् ठक्कर दिने गाडी र चालकै प्र प्रहरीले नियन्त्रणमा लिएको छ लगातारको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो जाँदा हिमाल पारिको जिल्ला मनाङ झोड्ने मोटर बाटो अवृद्ध भएको छ बिहिबार राति र रा मनाङको सीमावर्ती क्षेत्र मार्दीभिर नजिकै पहिरो गएपछि मनाङको दानाक्युसम्म जाने गरेको गाडीहरू रोकिएका छन् ठुलो नजिकै गएको पहिरोको कारण पैदल हिँड्ने बाटो समेत नभएको चामे सडक निर्माण कार्यगणले जनाएको छ यसअघिको बाढी पहिरोले मोटर बाटो बगाएपछि लम्जुङ सेदरमुकाम बेसी मनाङको दानाक्युसम्म उनपचास किलोमिटर सडकमा मोटर चल्दै आएको थियो अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी त्यति बेला नानगढ एटा बिर्स सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन अवैची काठमाडौँ मुगलिन दमोली पोखरा नानगढ परासी सडक खण्ड पनि खुल्ला छन्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 अवस्था बिहान आठ बजेको ट्राफिक खबर यति नै ध्रुवराज विधा भई नमस्कार